सुल र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक ट्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य शिय हार्डजोनी तथा नसा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसूति रोग सेवासिकार्मेसी प्रतारोपण डाक्टर सुरेश पांडे द्वारा ढार दुखने हाथ घोड़ा झमझमा सिल्का हाँ पोलने जोर्नी दुखने सुनिने घुड़ा खी हाथ घोड़ा को हड्डी भाँची को बांगो टिंगो यूरिक एसिड आदि समस्या भाई बिरामी को सफल उपचार भईर सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाँडी चौक चितोवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस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 मस्कार रेडियो अर्पन एक सौ चार्लुपाह संसारभर दिशो एक बजे माओवादी आजदेखी चुनावी अभियान अगिलो हप्ता भएको विस्तारित बैठकको निर्णय अनुसार एकीकृत माओवादीले औपचारिक कार्यक्रम गरेर नागरिकको बीचमा जाने गरी अभियान थाल्न लागेको हो चुनावलाई लक्षित गरेर दुई सय निर्वाचन क्षेत्रमा केन्द्रीय नेता र सल्लाहकारलाई परिचालन गर्न लागेको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो आज सबै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं पार्टीका संरक्षक नरबहादुर कर्मचारीको श्रद्धाञ्जली सभा गरेर अभियान शुरू गर्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो पहचान सहित संघ्यता संघ्यता सहित को संविधान दोसरोविधान सभा चुनाव का जनसंबंध अभियान भने मूल नारा सहित शुरू हुने, चुनावी अभियान भदो दश ग चलने एकीकृत माओवादी जना चुनावी सहकारीका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक आज बस्दैछ अहिलेकै बेरमा एकीकृत माओवादी कार्य कोटेछोर पेरिसाणामा बस्ने बैठकमा आउने चुनावमा गर्न सक्ने सहकारी संयुक्त चुनावी घोषणा पत्रलाई केन्द्रित गरेर छलफल हुनेछ त्यस्तै निर्वाचन क्षेत्र निर्धारणका विषयमा भइरहेको विवाद गठबन्धनका तर्फबाट आफ्नो धारणाका विषयमा पनि कुराकानी हुने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो उहाँका अनुसार चुनावसँग सम्बन्धित सबै विषयमा छलफल गरेर समान धारणा सरकारमा नेपाली कंग्रेसको प्रशिक्षक प्रशिक्षण एक दिन ढिला गरी आज सकिँदैछ चुनावमा देशव्यापी अभियान चलाउने नीतिअनुसार शुरू भएको नेपाली कंग्रेसले तीन दिनै प्रशिक्षक प्रशिक्षण हिजो सक्ने कार्यतालिका भए पनि एक दिन ढिला गरी आज सकिन लागेको हो केही बेरमा प्रमुख नेताहरूको सम्बोधनसित प्रशिक्षण सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण कार्यक्रमको समापन सँगै चुनाव अभियान पनि शुरू गर्ने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो कंग्रेसको केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले शनिबारदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट तीन सय भन्दा बढी प्रशिक्षक तयार हुनेछन् आज प्रशिक्षण सकिएपछि प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता बडुले जानकारी दिनुभयो पचहत्तर जिल्लाका दुई सय पार्टीको नेतृत्व तथा कार्यक्रमको बारेमा सुसूचित गर्ने उद्देश्यले प्रश्न कार्यक्रम गरेको कङ्ग्रेसले जनाएको छ सुर्खेतको काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने माग गर्दै संयुक्त सरकार समितिले सिंहदरबार घेराउ गरेको छ बिहान नौ बजीदेखि दुई घण्टा भएको सिंहदरबार घेराउ कारण यातायात व्यवस्था प्रभावित भएको छ बद्रकाली माइतीघर मन्दला हनुमान र पोतली सडक बदमोदय मोडमा भएको घेराउ कार्यक्रम पनि अहिले त्यस क्षेत्रमा गाडीको चाप ट्राफिक प्रणमा शाखाले जनाएको छ काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रे बिहार संयुक्त सरकार समिति उन सात गति देख दबूल कार्यक्रम मंत्री परिषद का अध्यक्ष केज रेग्बी वार्तावा समाधान खोजना सकिने भई आंदोलन को कार्यक्रम फिर्ता आग्रह कर पाकिस्तानको उत्तर रहेको एक झेलमा उग्रवादी समूहले आक्रमण गरेको छ समूहले जेल झन्डै तीन सय भगाएको दावी गरेको छ प्रहरीले भने जेलबाट फरार हुने कैदीको संख्या के नभएको र दर्शन भागेको हुन सक्ने आशंका गरेको छ उग्रवादी समूहले जेलमा श्रलाबद्ध विस्फोट र ग्रेनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको छ आक्रमणकारीहरू प्रहरीको पोषक लगाएर आएका स्थानीय अधिकारीहरूले बताएका छन् यो जेलमा सातौँ तालिबान र प्रतिबन्धित समूहका लडाकुहरूलाई राखिएको छ दिन दिनअघि जेलमा आक्रमण गर्ने धम्की पत्र आएको तर यति छिटै र यसरी आक्रमण होला भनेर अनुमान नलगाएको जेल विभागका प्रमुख खालिदा अब्बासको भनाई छ तालिबान प्रवक्ता सलेदुल्लाह साहिदले आक्रमणको जिम्मा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् रोसाको फाइनलमा आज घरेलु टोली नेपाल र भारत भेट्दैछन् फाइनल खेलापराह चार बजे दशरथ रङ्गशालामा हुनेछ नेपाली टोली उच्च मनोबलको साथ मैदानमा उत्रने प्रतिजक बाल गोपाल महर्जनले बताउनुभयो घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोली आत्मविश्वासको साथ मैदानमा उत्रने उहाँले बताउनुभयो समूह चरणको तीनवटे खेल जितेको नेपालले सेमी फाइनलमा बंगलादेशलाई पाँचेको किलो अन्तरले पराजित गरेको थियो भारत भने अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो भएको नेपाली टोली दोस्रो संस्करणमा भने उपाध्ये स्थानको लागि नेपाली सेनाको राजदलगढ़ लगन खेलमा अफगानिस्तान र बंगलादेश भिड्दैछन् ए दुई टोली बीचको खेल भने दिउँसो दुई बजे हुनेछ हौसु एक बजे कर्पण खबर सको म समझना बिदा नमस्कार